नमस्कार उजालो नाइन्टी नेटवर्क को कारक्रम श्रुति संवेक प्राविधिक साथी सशिंद्र गौतम संगे म अच्युत किमिरे को स्वागत त्रुतिसम्भको शुक्रबारको श्रृङ्खलामा हामी आज पनि अर्निस्ट डेमिङ्गो उपन्यास दि ओल्ड म्यान एण्ड द सी बुढोमाझी र समुद्र लिएर आइपुगेका छौं यसलाई नेपालीमा होमकुमार श्रेष्ठले अनुवाद गर्नुभएको हो बुढोमाझी र समुद्रको दोस्रो श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं दोस्रो श्रृङ्खलामा पुग्दा एउटा माछासँग निकै लडाईँ खेलिरहेका छन् बुढामाझी उनले के गर्छन् अगाडि त्यो माछासँगको लड़ाई कसरी अघि बढ्छ सुनौ उपन्यास बुढोमाझी र समुद्रको तेस्रो श्रृंखला पृष्ठ पचासबाट स्तो भएपछि उनले भने मैले अब यो सानो टुना खानैपर्छ सा। त्यसलाई यहीँबाट यो टाँगोले भेट्टाउन सक्छु र यहीँ बसेर आनन्दले खान्छु उनले घुँडा टेकेर डोरीलाई नछुवाई अलग्ग डुङ्गाको पछाडिपट्टिबाट टुनालाई आफूतिर ताने डोरीको बोझलाई देब्रे काँधे दे थामेर बायाँ हात र पाखुराले अडाएर टाँगोले बल्छीबाट टुना निकाले अनि टाँगोलाई आफ्नो ठाउँमा राखे उनले घुँडाले माछु च्यापेर त्यसको टाउकोदेखि पुच्छरसम्मको गाडा रातो मासुलाई दुई फ्याक पारेर चिरे काठको सग्लो फक्रेटा जस्तै देखिए ती त्यसलाई फेरि उनले मेरुदण्डबाट तल भुँडीको छेउसम्म चिरे र त्यसलाई छ टुक्रा पारेर डुङ्गाको पछाडिपट्टि फ्ल्याटमा फिजाएर सुकाए अनि उनले चक्कु सुरुवालमा पुछे र बोनिटोको पुच्छरमा समातेर अस्ति समुद्रमा मिल्काइदिए मेरो विचारमा म यो सिङ्गो सग्ले खान सक्दिनँ उनले भने त्यसपछि उनले एउटा चोक्रालाई दुई टुक्रा पारे उता बल्छीमा निकै दरिलो खिचाइ महसुस गर्दै थिए उनको बाँ हात बाँडिएको थियो झनपछि झन कस्चिँदै गएको त्यो बल्छी उनले घृणापूर्वक हेरे भने यो कस्तो खाल बाँडिनु छ भने बरु नगरा ककरक कक्रक्क भएर बाँडिनु नि यति मात्र भएर तँलाई पुग्दैन हात उनले व्यक्त गरे गाडा पानीभित्र बल्छीको डोरी हेर्दै उनले विचार गरे यसलाई अहिले नै खाऊ यसले तिम्रो हातलाई बल प्रदान गर्नेछ यो तिम्रो हातको दोष होइन तिमी त घन्टौँ घन्टादेखि यो माछाको साथमा छौ सायद तिमी सदा त्यो माछोसँग रहन सक्छौ यो बोनिटो अहिले नै खाइहाल उनले बोनिटोको एक चोकटा झिकेर मुखमा हाले अनि बिस्तारै चपाउन थाले नमिठो थिएन विचार गरे राम्ररी चपाओ अनि सबै रस नि यसमा अलिकता अमिलो अथवा कागतीको रस वा नुन राख्न पाए के विग्रन्थ्यो र कस्तो अनुभूत गर्दैछौ हात तिम्रो निम्ति म अझै धेरै तागत खानेछु झन्डै मुर्दा जस्तै कक्रक भएर बाँडिएको हातलाई उनले सोधे बाँकी रहेको अर्को टुक्रा बोनिटो पनि उनले खाए अनि होसियारीपूर्वक चपाएर चा छाला चाहिँ फ्याँकिदिए तिमी अहिले कस्तो अनुभूत गर्दैछौ हात अथवा यति छिटै थाहा बेला भइसकेको छैन कि उनले बोनिटोको अर्को एउटा सिङ्गो चौटा पनि झिकेर खाए यो माछु अत्यन्त तागतिलो छ डल्फिनको सट्टा यसलाई फेला पार्नु मेरो अहौभाग्य हो डल्फिन त असाध्यै गुलियो हुन्छ तर यो चाहिँ झन्डै कति पनि गुलियो छैन भन्दा पनि हुन्छ अनि यसमा जति तागत हुन्छ त्यो अझै बाँकी छ उनले विचार गरे हामी जे जस्तो सुकै भएर पनि व्यवहारिक हुन सकेनौँ भने त्यसको कुनै अर्थ रहँदैन साँच्चै अहिले अलिकता नुन भइदिएको भाइ मलाई थाहा छैन हामीले यसलाई सुकाउँछ कि चढाउँछ त्यसो भएकोले बोक्न लागि पनि यो सबै अहिले नै खाइहाल्नु बेस हुनेछ त्यो माछु शान्त दृढ छ पहिले म यी सब खाएर सक्छु अनि मात्र म मा तयार हुनेछु बुढोले सोचे धैर्य धारण गर हात यी सब मैले तिम्रो निमित्त खाएको हुँ उनले भने त्यो माछुलाई पनि खुवाउन पाएँ ऊ त मेरो बन्धु हो तर मैले उसलाई मार्नै पर्छ उसलाई मार्नको निम्ति म मा बलियो भइरहनुपर्छ उनले विचार गरे सतर्क हुँदै बिस्तारै बिस्तारै उनले ती माछाका चोकटाहरू सबै खाएर सके सुरुवालमा हात पुस्दै उनले जिउ तन्काए अब तिमीले डोरी छोड्दा पनि फरक पर्दैन हात तिम्रो होस् नफर्कुन्जेल म दायाँ हातले मात्र त्यसलाई खेलाउनेछु उनले भने उनको देव्रे हातले समातेको गरौँ डोरीलाई देव्रे खोट्टाले कुल्चिएर बल्छीको खिचाइको विपरीत पछाडिपट्टि तन्केर बसे उन हे परमेश्वर मेरो बााउँडेको हात निको तुलाइदेऊ किनकि त्यस माछुले के गर्न आँटिरहेछ मलाई नै थाहा छैन उनले भने तर त्यो शान्त देखेर पनि आफ्नो योजना अनुसार चल्दैछ त्यसको योजना के छ अनि मेरो योजना के हो मेरो योजना त्यो ज्यादै विशाल भएको हुनाले मैले प्रत्येक क्षणलाई बुझेर हरसम्भव जुक्ति प्रयोग गर्दै अघि बढ्नुपर्छ यदि त्यो उफ्रियो भने म त्यसलाई मार्न सक्नेछु तर त्यो सदा तलै बसिरहन्छ भने पनि म त्योसित तलै बसिरहनेछु उनले विचार गरे उनले बाँडेको हातलाई सुरुवालमा रगड्दै औलाहरू चलाउन प्रयत्न गरे तर चलेनन् ती हुनसक्छ काम लागेपछि खुल्नेछन् अथवा काँचो पौष्टिक टुना पचिसकेपछि चल्नेछन् ती यदि सांचे मैं नभ नन्मी में यह हाथ म जसरी भे चला तर अ जबरदस्ती चलान चाहन्न माह चलो रही अवस्थोस्खिर मैं ना रात को समय में इस हाथ को दुरुपयोग थे जुन बेला बल्छी डोरी कहले छोड़ने और कहींने आवश्यकता अनेक पटक पे उन समुद्र को, को पारीपटि हेरे अने आफू अहिले कति एक्लो रहेछु भन्ने कुराको अनुभूत गरे तर त्यो प्रगाढ सागरभित्र उनले प्रिजम्स देख्न सक्थे र आफ्नो अघि सिधा तन्केका बल्छी डोरी र समुद्री सन्नाटाको विचित्र तरङ्गहरू देख्न सक्थे बादलहरू रिबतास ल्याउने तर्खर गर्दै थिए ती सलबलाउँदै थिए उनले आफ्नो सामान्य आकाशमा पानी हाँसहरू दे उडिरहेका देखे कहिले धमिलिँदै दे। कहिले देखा पर्दै दे ती उडिरहेका थिए अनि उनले बुझे समुद्रमा मानिस कहिले एक्लो हुँदैन समुद्रबीच सानो डुङ्गाबाट भूभाग देख्न छोडेपछि कोही कोही मान्छे किन भयभीत हुन थाल्छन् भन्नेबारे उनले विचार गरे र अचानक मौसम खराब हुन सक्ने महिनाहरूमा ती डराउनु स्वाभाविक नै हो भन्ने कुरो पनि उनले बुझे तर अहिले तिनीहरू आधीबेरी आउने महिना बीच थिए अनि आधीबेरी आउने महिनाहरूमा आधीबेरी नआएको मौसम वर्षभरिमै सबैभन्दा सुन्दर मनोहर हुन्छ यदि तिमी आधीबेरीको मौसममा समुद्रमा छौ भने आउनु आउनुभन्दा केही दिन अघिदेखि देखिने आकाशमा त्यसका लक्षणहरू देख्नेछौ तर मान्छेले समुद्री तटमा यो कुरा देख्दैनन् किनभने तिनीहरूलाई के हेर्ने भन्ने थाहा हुँदैन उनले विचार गरे जमिनले पनि बादलको रङ रूप र आकारमा अवश्य फरक पार्छ तर अहिले यहाँ आँधीबेरी आउने सङ्केत छैन उनले आकाशतिर हेर्दा खुवा बरफको थुप्रो लगाएको जस्तो रिङ्गै सेता बादलहरू देखेका थिए अनि त्योभन्दा पनि माथि उच्च निर्मल आकाशमा सेप्टेम्बर महिनाको तितरी पङ्क्ी देखे लाइट वृसा ए यो मौसम तिम्रो लागि मेरो लागि अनुकूल छ उनले भने उनको दायाँ हात पनि अझै निधाएकै थियो तर उनले त्यसलाई बिस्तारै बिउजाउँदै थिए अङ्ग बाँडिनुलाई म घृणा गर्छु यो त आफ्नै शरीरको घात हो कपट हो चढेको विषाक्त खाना खाएर अरूको अगाडि छेर्नु वा बान्ध गर्नु लाज हुन्छ तर शरीरको एउटा अङ्ग मात्र यसरी निधाउनु कालम्बर जस्तै हो यसले त स्वयंलाई लज्जित गराउँछ खास गरेर जब ऊ एक्लो हुन्छ यदि त्यो केटो अहिले यहाँ भइदिएको भए उसले यो मेरो बााउडेको हात मुसारिदिन सक्थ्यो र पाखुरादेखि तलतिर बिस्तारै चल्दै जान्थ्यो होला तर ठिकै छ बिस्तारै निको हुँदै जाला त्यसपछि पानीभित्र डोरी सरेको देख्नुभन्दा पहिले नै उनको दाइने हाथ के डोरी को खिचाई में के अंतर अनुभूत करे उनके पाड़ीपटी तंकी देव्री हाथ के आपका तिग्रा में जोड़ के पैटपैटके हिर्का थे बल्ची डोरी बिस्तार उचाली दे आए देखिए माथिमा जाति हो हाथ कृपया निको हो उन बल्छी डोरी नहलिकन बिस्तारे मसती उचालिय डुंगा को सामुन्य समुद्र सतह में भुलुक्क भूलका उठ्य रो मो बाहर निस्क्यो को अजंग को शरीर बिस्तारे देखा पर्द गय नटुंगीलाजे गिठ्यों को दाया बाया तर्र पानी तर्को उज्जर देखिए सौर्य प्रकाश में टाउकों पिठ्यों गाड़ा बैजनी थियो शरीर को एकपाटा का धर्चा फराकिला रल्का बैजनी देखिए इसको थुतुनो बेसबल को बैट जत्त लमो र झंड हल्का तलवार जस्त एक छेवदि अर्क छेसम सागुर गई थी तेना संपूर्ण शरीर को लंबाई सागर को सतह में उठाओ रेरी बिस्तार पस्य कुशल गोताखोर चाहिए तारि हंसिया जस्तों विशाल पुच्छर सागर भित्र सल भित्र पे बुड़ी देखे बल्चीडोरी तेज गति में तान्य बुडोले भने त्यो माछु यो डुङ्गाभन्दा दुई फिट लामो छ डोरी तेज गतिमा तर गम्भीर चालमा तानिँदै थियो माछु आतंकित भएको थिएन डोरीलाई चोड्नबाट जोगाएर मात्र राख्न बुडोले दुबै हातले समातेर बल लगाइरहेका थिए उनले बुझे यदि उनले माछालाई हलुका तबारे नियन्त्रण गर्दै छोडेनन् भने त्यसले सबै डोरी तानेर चुनाल्नेछ माछु निकै विशाल हो यसलाई मैले विश्वास दिलाउनै पर्छ उनले विचार गरे त्यसको शक्ति कति छ र त्यो लगातार आफ्नो सुरमा अघि बढिरह्यो भने त्यसले के के गर्न सक्थ्यो भन्ने कुरा मैले त्यसलाई कुनै पनि हालतमा बुझ्ने मौका दिनु हुँदैन यदि म त्यसको ठाउँमा भएको भए यतिखेर सबै कुरोलाई छाडेर निरन्तर अघि बढिरहन्थेँ जबसम्म त्यहाँको कुनै न कुनै चीज क्षति हुने थिएन तर धनी परमेश्वर ती त्यति ती तीक्ष्ण बुद्धि छैनन् जति तिनीहरूलाई मार्ने जाति हामी छौँ यद्यपि तिनीहरू नै उत्तम र योग्य छन् बुढोले अजङ्गका माछाहरू त धेरै देखिसकेका थिए उनको जीवनमा हजार पाउन्डभन्दा ठूलो माछाहरू पनि उनले देखेका थिए र त्यस्तै विशाल दुईवटा माछाहरू पक्राउन पनि उनी सफल भइसकेका थिए तर उनी एक्लैले भने होइन अहिले उनी एक्लो थिए समुद्रबीच जहाँबाट भूभाग नै देख्न सकिँदैन थियो उन्टा यस्त विराट मछोंस बांध जो उनके अलगसम देखे ठूलो, सबभंदा ठूल रम वर्णन चुन ठूला ठूला मछा भी भयंकर ठूलो थियो, उता उनको बाया हात बने अजसम चीर को नगरा जस्तों कक्रक्क भैरेक उनले विचार गरे यो निधको हात बिउजने छ यो हात अवश्य बिउजने छ दायाँ हातलाई मद्दत पुर्याउन यहाँ यतिखेर तीन चीजहरू बन्धुत्वको रूपमा रहेका छन् त्यो विशाल माछु र मेरा यी दुई हातहरू यो हात बिउँजनै पर्छ बाँडिनु यसको त्यो माछुले अलि फेरि आफ्नो रफ्तार घटाएर स्वाभाविक गतिमा अघि बढ़िरहेको थियो तँ किन यसरी उफ्रियो ममा जिज्ञासा छ उनले विचार गरे मानौ त्यसको भव्य शरीर मलाई प्रदर्शन गर्न तँ त्यसरी उफ्रिएको थियो जुन कुरो मैले अहिले बुझेको छु म कस्तो खाले मान्छे हुँ भन्ने कुरो त्यसलाई पनि देखाइदिन पाएँ तर त्यसो भएमा त्यसले यो बाँडेको हात पनि देख्ने थियो होला तर म चाहन्छु त्यसले मलाई यथार्थभन्दा योग्यता ठानोस् र म त्यस्तो हुनेछु पनि यदि म मा त्यो माछाको ठाउँमा भइदिएको भए जोसित मेरो चाहना र तीक्षण बौद्धिकता विरुद्ध लड्ने सम्पूर्ण क्षमता छ उनी आफ्नो कथावेता व्यथा सय र डुङ्गामा अडिस लगाएर आनन्दसँग बसे उता त्यो माछु ढुक्कसँग पढ्दै थियो काडा समुद्रमाथि नाउ बिस्तारै बिस्तारै बग्दै थियो समुद्रको सानो हिस्सामा पूर्वी बतासँगै लहर उठिरहेको थियो मध्याहमा बुढोको बााउडीको हात निको भयो ए माछु तिम्रो निम्ति एउटा अशुभ समाचार छ उनले भने अनि उनले आफ्नो काँधमा राखेको बोरामाथि बल्ची अलिकता सारे वास्तवमा उनी पीडा पचाएर आरामपूर्वक बसेका थिए धार्मिक व्यक्ति होइन तर पनि म दसपटक आवर फादर्स र दसपटक हेलमेरिजलाई प्रार्थना गर्नेछु ताकि त्यो विशाल माछलाउमा बसमा पार्न सकौँ यदि मैले त्यसलाई पराजित गर्न सफल भए भने भर्जिन्डिया कोब्रेमा पटक तीर्थ जानेछु यो मेरो भाकल नै भयो उनले बिल्कुलै यान्त्रिक ढङ्गले आफ्नो प्रार्थना सुरु गरे तर उनी थकाइले यति धेरै लखत्तरान भएका थिए कि यदा उनलाई प्रार्थना सम्झन पनि मुस्किल पर्यो त्यसपछि उनले एकदम छिटो छिटो भट्ट्याउन थाले जसको कारण स्तुतिगान आफसे आफ खरखर्ती जिब्रोमा आवर फादर्सको भन्दा त हेल मेरिजको स्तुति गाउनु सजिलो रहेछ उनले विचार गरे हे करुणामाई हेलमेरिज तिमीमा परमेश्वरको निवास छ वरदान प्राप्त तिमी रूप धन्य तिमी छौ तिम्रो कोक धन धन्य छ यहाँ ईशुख्रिस्टको भ्रूण र जन्म छ हे देउताकी पनि माता मेरी हामी पापीहरूका निम्ति अहिले र मृत्युको घडीमा प्रार्थना गरिदेऊ अस्तु त्यसपछि उनी फेरि बोले हे कुमारीमाई त्यस माछोको पराजयको निम्ति प्रार्थना गरिदेऊ यद्यपि त्यो विलक्षण छ उनले पहिले जत्तिकै अथवा त्यो त्योभन्दा पनि अझ बढी पीडा ख्यापिरहेका थियो होलान् तर प्रार्थना गरिसकेपछि उनले पहिले भन्दा धेरै आराम अनुभव गरे अनि डुंगामा अडेस लगाएर यान्त्रिक ढङ्गले बायाँ हातका औँलाहरू चलाउन थाले त्यतिखेर काम निकै चर्किसकेको थियो अनि मन्द हावा पनि बगिरहेको थियो मैले त्यो सानो बल्छीमा फेरि चारा गाँसेर पछाडिपट्टि छोडिराख्दा बेस हुन्थ्यो उनले भने त्यो माछुले अझै अर्को एक रात यहीँ बिताउने निश्चय गर्यो भने मलाई खानाको आवश्यकता पर्नेछ बोतलमा पानी थोरै मात्र बाँकी छ मेरो विचारमा यहाँ म डल्फिन बाहेक अरू भेटाउन सक्दिनँ यदि मैले ताजा डल्फिन खाएँ भने केही खराब गर्दैन थियो होला आजको रात एउटा उडन्ते माछु यही डुंगामा आइलागे कति मजा हुन्थ्यो तर मसँग तिनीहरूलाई आकर्षण गर्ने बत्ती छैन उडन्ते माछा काँचै खान असाध्यै मिठो हुन्छ अनि त्यसलाई काटकोट गर्न पनि पर्दैन थियो अब मैले आफ्नो सम्पूर्ण तागत जोगाएर राख्नुपर्छ हे क्राइस्ट त्यो माछु यति विशाल छ भन्ने कुरो मलाई थाहा थिएन त्यो जतिसुकै महान एवं गौरवशाली किन नहोस् म त्यसलाई अवश्य परास्त गर्नेछु उनले भने यद्यपि यो न्यायसङ्गत होइन तर म त्यसलाई देखाइदिनेछु मान्छेले के के गर्न सक्छ र मान्छेले कतिसम्म थेग्न सक्छ भन्ने कुरा म एउटा अद्भुतको बुढो हो भनेर त्यो केटोलाई मैले भनेको थिएँ त्यो कुरो मैले अहिले प्रमाणित गरेर देखाउनुपर्छ उनले भने त्यस कुरोलाई उनले हजारौँ पटक प्रमाणित गरेर देखाइसकेका थिए तर त्यसको कुनै अर्थ रहेन र अहिले फेरि उनले त्यही कुरो प्रमाणित गर्न गइरहेका थिए हरेक समय नयाँ समय हो जब उनी कुनै कार्य गरिरहेका हुन्थ्यो त्यस वखत विगतका विषयमा उनी कहिले विचार गर्दैनथे त्यो माछु निदाय हुन्थ्यो म पनि निधाएर सिम्महरूको सपना देख्न पाउँथेँ आखिर बिछोड भएका सिम्महरू किन महत्त्वपूर्ण रहे उनले विचार गरे भएको बोडो मान्छे यसबारे धेरै नसोच डुङ्गामा अडेश लाएर आराम लियो अनि कुनै कुरा नसोच त्यो त खटिरहेको छ भने तिमी पनि जति सक्छौ बिस्तारै खट्दै जाऊ उनले आफैलाई सम्झाए मध्याह हुन लागिरहेको थियो डुङ्गा बिस्तारै आफ्नै गतिमा अघि बढ्दै थियो तर पूर्वी बतासले देखेर अलिकता चाप थपेको थियो बुढो भने छ छाल र लहरहरूबीच डुङ्गा खियाउँदै थिए उनको पिठ्योमा तेर्सिएको बल्छी पीडा अहिले उनका निम्ति अलिकता सजिलो र सह्य बन्दै गएको थियो अपराह्न एकपल्ट फेरि बल्छी डोरी उच्चारिन थाल्यो तर माछो भने अलिकता मात्र माथिल्लो सत्ताबाट आफ्नो रफ्तारमा पौड्दै थियो यतिखेर बुढोको देव्रेपाखुरा देव्रीकुम र पिठ्यौमा घाम परिरहेको थियो यसबाट उनले माछो उत्तर पूर्व मोडिएको थाहा पाए पहिले नै एकपल्ट त्यस माछुलाई बुढोले देखिसकेको हुनाले त्यसले सागरभित्र आफ्नो बैजनी पखेटाहरू फैलाउँदै अजङ्गको ठाडो पुच्छरले गाडा पानीलाई चिर्दै अघि बढेको चित्र उनले उतार्न सक्थे म जिज्ञासा छ त्यसले कति गहिराईसम्म देख्न सक्ला बुढोले सोचे त्यसका आँखा त निकै ठुला छन् जब त्योभन्दा धेरै साना आँखा हुने घोडाले राति देख्न सक्छन् कुनै बखत पनि अँध्यारोमा राम्रैसँग आँखा देख्थेँ तर निष्पट अध्यारोमा भने होइन बिरालुरी देख्न सक्ने जति अध्यारोमा घामको न्यानो राप उनले उनका औँलाहरू चलाइराखेका कारण त्यतिखेर उनको बाँडीको देवयात पूर्ण रूपमा निको भइसकेको थियो उनले अब बल्छीको खिचाइलाई त्यही औँलामा पार्न थालेका थिए त्यसपछि बल्छी डोरी दाभिएको पीडा अलिकता भए पनि कम गराउन डोरी यताउता सार्ने विचारले पिछ्यौँ हल्लाए बुढोले चिच्याएर भने ए माछु यदि तिमी अझै थाकेका छैनौ भने तिमी साँच्चै विलक्षण हुनुपर्छ उनी ज्यादै थाकेको महसुस गर्दै थिए अब छिट्टै रात पर्ने कुरो उनलाई थाहा थियो त्यसरी उनले अरू कुराहरू सोच्ने प्रयास गरे उनले ग्रान लिगा जस्तो ठूलो बेसबल को बारेमा सोच्न थाले याङ्गिज अफ न्युयोर्क टाइग्रेस अफ डेट्रोइटको बीच खेल हुँदैछ भन्ने कुरो उनलाई थाहा थियो आज दोस्रो दिन हो मलाई जेगोसको नतिजा थाहा छैन उनले विचार गरे तर मैले ग्रेट डिमागियोमाथि विश्वास गर्नुपर्छ र उनको हिमायती बन्नुपर्छ जसले आफ्नो खेलमा पूर्ण कर्तव्य निभाउँदछन् चाहे उनको कुर्कुच्चामा झस्को पसेको किन नहोस् झस्को पस्नु अर्थात् दम्को आउनु भनेको के हो उनले आफैलाई प्रश्न गरे हामीलाई अहिलेसम्म त्यो रोगले छोएको छैन के त्यो लडाको भालेको खुट्टाको हुप जत्तिकै पीडत आएको होला मलाई यस्तो लाग्छ म भए त्यसरी टेक्न सक्दैन थिएँ होला जसरी लडाकु भालेहरू आफ्नो एउटा अथवा दुवै आँखा ठोगिएर छतपिछत भइसक्दा पनि अझै लडिरहन सक्छन् ठुला ठुला पशुपङ्क्षीहरूसित तुलना गरेर हेर्दा त मान्छे खास केही हुने रहेछ जस्तो लाग्छ अझ म त त्यो अतल सागरभित्र अन्धकारमा बस्ने जन्तु हुन चाहन्थे यदि सार्कहरू आएनन् भने उनले ठुलो स्वरमा भने यदि सार्कहरू आए भने हे परमेश्वर त्यसलाई र मलाई हामी दुवैलाई दया गर के तिमी विश्वास गर्छौ महान दिमाग्यो एउटा माथोसित त्यतिन्जेल बसिरहन सक्ला भन्ने कुरामा जतिन्जेल त्यो माथोसँग म बस्नेछु उनले विचार गरे निश्चय नै सक्थेँ होलान् मभन्दा अझ बढी समय बस्न सक्थेँ होलान् किनभने उनी मभन्दा जवान र बलिया छन् त्यसमाथि उनका बाबु पनि माझी थिए तर के उनको दम्को पसेको कुर्कुच्चामा खपिन सक्ने पीडा हुँदैन थियो होला मलाई थाहा छैन मलाई कहिले पनि कुर्कुच्चामा दम्को पसेको छैन उनले ठुलो स्वरमा भने सूर्यास्त पश बुड़ोले विश्वास दिलान के निम्बित कैसाब्लांका को रक्सी भट्टी में सीनफ्रिगोस आया एकजना मसूर हफसी जो महाराज को बंदरगाहबीच सबा बलो संग उनके पौजा लड़ाकर घटना अनुस्करण करे तिन्ले टेबलमाथी चको को रेखा को रितेशनो टेका एक रात एक दिन बिता थे दुबई का पखुरा ठाड़ो पारे और तीन ने पौजा क्या अट्ठाए थे ती दुबई ने एक अर् के खूब कोशिश करे कैयौं दर्शकहरूले त्यस खेलमा बाजी पनि थापेका थिए र उनीहरू लालटिनको उज्यालोमा कोठाभित्र र बाहिर ओहोर दोहोर गरिरहेका थिए तिनीहरूले पहिलो आठ घण्टापछि प्रत्येक चार चार घण्टामा रेफ्री फेरेका थिए जसको कारण रेफ्रीहरू पालै पालो सुत्न पाउँथे हप्सी र बुढो दुबैको औँलाका नङका कापबाट रगत तप तप चुइरहेको थियो दुवैले एकअर्को हात पाखुरा र आँखामा हेर्दै गरेका थिए बाजी थाप्नेहरू कोठाबाट भित्र बाहिर भित्र बाहिर गर्दै अग्ला मेचमा बसेर भित्तामा अडेच लगाई खेल हेरिरहेका थिए भित्ताहरू कठ थिए उज्जल रङ लगाइएका थिए अनि ती भित्तामा बत्तीका छाया परेका थिए हप्सीको प्रति त्यहाँ भयङ्कर देखेको थियो हल्का बतासले बत्तीको सिका हल्लाउँदा छायाहरू पनि चल्म थिए कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहनु भएको बाचन अर्नेस्ट हेमिङ्गोको उपन्यास बुढो माझी र समुद्रको वाचन हो यसको बाँकी अंश बाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला उज्यालो 90 कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्बेग तपाईँ आज अर्नेस्ट मिलर ह्यामिङवेको उपन्यास बुढोमाझी र समुद्र सुनिरहनु भएको छ इसको बाकी अंश वाचन अब सुनू रातभरी बाजी को खेल तलमाथि भैर थी कसली हफ्सला रक्स खुआ थे कसली उसको निमित्त चूरोड़ सर्काइ रक्सी पीएप हफ्सली भयभर को बल झेगे एकपटक तो उसके बुड़ो उस पकत का तन्नेरी सैंटियागो यी चैंपियनला झंडे तीन इंच जी ढाली सकता थे तर बुडोले फेरी आपो हाथ साबिके ठावन सफल भेस उनश्वास जीते थे ते महसूर विख्यात खिलाड़ी पराजित कर सकु व बिहानी पक्का बाजी थाप्नेहरूले उक्त खेललाई हारजित नभएको भनी निर्णय गरियोस् भनेका थिए र रेफ्रीले टाउको हल्लाउँदै थिए उता बुडोले आफ्नो नवारादेखिको बल झिकेर हप्सेको बलियो हातलाई पेल्दै पेल्दै अन्तत टेबलमा ढालेरै छाडेका थिए त्यो खेल आइतबार बिहान सुरु भएर सोमबार बिहान सकिएको थियो बाजी थापने धेजसों जहाजी मालघाट में चीनी को बोरा लद्न जानुर्ने कोई चाह हवाना कोयला कंपनी में काम करानुने भाग खेल हार्जित बिना अंत्योस्त्र सबले तो खेल को अंतिम नतीजा हेन चाहे थे तर जेहोस् बुड़ो कोई ने कोई भी काम में जानुभंदा पैले न खेल समाप्त पार थे ला समय उन सबोत्कृष्ट खेलाड़ी चैंपियन भ इस खेल को सट्टा खेल वसंत ऋतु में ही थियो। तर तेपल ने धेरे बाजी थापीय थे तो सेंफ्युगेसि हफ्सी को विश्वास प्रथम प्रतिमभुंग खेल जितना बुडोला गाड़ो अप्ठारो पड़े थे तो उनके कई प्रतिता में भाग लन्यास नहीं लिख थे उस वकत उनके निश्चय करिए यदि खतरा ना मोलने होने उनके जोसुके प्रतिद्वंदी पर उनके कुरो भी तेबेला नहीं निश्चित करे कि अब उनको बाया हाथ मछासंग खेल को निम्ति कमजोर भैसों उनले देब्री हातले केही खेल खेल्ने अभ्यास नगरेका होइनन् तर त्यसकै सदा विश्वासघात गरेको थियो उनलाई त्यसैले आफ्नो देव्री हातमाथि उनी विश्वास गर्दैनथे उनले विचार गरे अब घाम लागेपछि यो बेसकरी सेकिनेछ यदि रात अत्यन्त चिसो भएन भने यो हात फेरि दोहोरिएर निधाउनु हुँदैन बाहुढिनु हुन्न तर यो निष्पट्ट रातले के के बोकेर ल्याउनेछ ममा जिज्ञासा छ एउटा हवाईजहाज बुढोको टाउकै माथिबाट मियामीतर्फ उड्यो जहाजले छायाले उडन्ते माछाको बथानलाई तर्साएको उनले हेरिरहे त्यति धेरै उडन्ते माछाहरू बीच डल्फिन पनि पक्कै हुनुपर्छ उनले भने अनि त्यो विशाल माछालाई अलिकता भने पनि तान्न सकिन्छ कि भनेर उनी पछाडिपट्टि तन्किए तर उनले सकेन डोरी तन्केर झन् कडा बन्यो र चोड्ला चुड्ला जस्तो भयो डोरी निचोरी निस्केका पानीका बोँधहरू टल्पलाइरहेका थिए डुङ्गा बिस्तारै अघि बढ्यो आँखाले देखुन्जेल त्यो हवाईजहाज त उनले हेरिरहे हवाईजहाजभित्र बस्दा निश्चय पनि अनौलो नौलो अनुभूति हुन्छ होला ममा जिज्ञासा छ यति माथिबाट हेर्दा समुद्र कस्तो देखिन्छ होला उडान ज्यादै उच्च भएन भने त हवाईजहाजका यात्रीहरूले राम्रैसँग माछा देख्न सक्छन् होला मलाई पनि रहर लागेको छ दुई सय फ्याथम्समाथि मन्द गतिमा उडेर समुद्रभित्रका माछा हेर्नु कछुवाको शिकार गर्ने डुङ्गामा हिँड्दा सबभन्दा माथिको मस्तुल अडाउने काठमा बसेको थिएँ म त्यहाँबाट हेर्दा माछाका बथानहरू सागरमा पौडिरहेका छर्लङ्ग देखिँदो रहेछ डल्फिन अझ हरियो देखिँदो रहेछन् र तिनको शरीरको लामा लामा धर्सा टाटाहरू पनि देखिँदा रहेछन् गहिरो प्रवाहमा द्रुत गतिले पढाउने माछाहरूका पिठ्यौँ किन बैजनी रङका हुन्छन् तिनको शरीरका लामा लामा धर्सा र टाटाहरू किन बैजनी हुन्छन् वास्तवमा डल्फिन हरियो देखिन्छ किनभने यथार्थमा त्यो सुनौलो हुन्छ तर साँच्चै भोकाएर चारा आहारा खान आएका बेला तिनको कोखा कोखाका धर्साहरू पनि मार्दिनका जस्तै बैजनी देखिन्छन् वास्तवमा किन यस्तो देखिन्छ रिसले चुर भएको कारणले हो कि अथवा ज्यादै द्रुत गतिमा पौडेको कारण त्यस्तो हुन गएको हो संध्यापूर्व बुड़ो तैंब गुजर उनको सानो बल्छी में एटा डलफिन पर्य सर्गासो वनस्पति के विशाल टापू उष्ण सागर में इस टलपला तैर रखिए मनो महासागर ने सुनौल बैंक्वेट ओढ़र प्रतिक्रीड़ा करीं ते ब्छी में परे डलफिन हावा में उफ्रे मुड़ोलेसला देखे अस्तावो सूर्य को प्रकाश में डलफिन सुनौलो देखिए हावा में चटपटा छटपट दुनिया फैटफैट गो डर त्रास आतंकित भर त्यो पटक पटक एग्रोवेट खेल को उनी पछाडि फर्के अनि खुट्टा टेकेर दाहिने हात र पाखुराले त्यो ठुलो बल्छी डोरीलाई अट्ठाइरा राखे अनि देब्रे हातले सानो बल्छी तान्दै प्रत्येक पटक तानेको डोरीलाई नाङ्गो देब्रे खुट्टाले टेक्दै दे, डल्फिनलाई ताने त्यो डल्फिन आतंकित भएर जथाभावी उफ्राउँदै बल्छीलाई टोक्दै गरेको बेला बुढोले पछाडिपट्टि निउरेर त्यो बैजनी थोप्ला भएको सुनौलो माछोलाई तानेर डुङ्गाभित्र उलेका थिए त्यतिखेर त्यसको बङ्गाराले बल्छीलाई टोक्दै लुच्दै र झटकार्दै थियो अनि त्यसको पुच्छर टाउको र लामो जिउले डुङ्गाको पिँडमा भ्याट भ्याट गर्दै जोड जोडले हिर्काइरहेको थियो अनि बुड़ो ने तक सुनौल चमकिल टाउक को तेतींजे मुंग्रोले ठटाके ठटाके जबसम तो थुरथुर कांपर निश्चिष बल्छीबाट डल्फिन निकालेर त्यसमा चार दिन चारा राखे र बल्छी फ्याँके सागरमा त्यसपछि उसले बिस्तारै पछि हट्दै डुङ्गाको पल्लो छेउमा पुगे उनले आफ्नो बायाँ हात धोएर सुरुवालमा पुसे त्यसपछि उनले दायाँ हातको ठुलो बल्छी बायाँ हातमा लिए अनि महासागरभित्र डुब्दै गरेको घाम र त्यो ठुलो बल्छीको डोरीलाई निहालेर हेर्दै दायाँ हात समुद्रमा धोए त्यसमा कुनै परिवर्तन आएको छैन उनले भने तर उनको हातमा ठोकिएको पानीको गतिलाई निहालेर हेर्दा हो कि होइन जस्तो गरी त्यसको शक्ति घटेको संकेत उनले बुझे अब दुईटै वाहनालाई नाउको कलेरीमा लगेर एकै ठाउँमा तेर्सो पारेर बाँधिदिन्छु जसको कारण रातमा त्यसको गतिलाई केही के न घटाउनेछ रातभरि त त्यो ज्ञानी बन्छ अनि म पनि उनले भने अब एकैछिनपछि डल्फिनको आन्द्राबडी निकालेर सफा गर्नु बेस हुन्छ ताकि त्यसको मासुमा रगत सञ्चय गर्न सकियोस् उनले विचार गरे यो काम म एकछिनपछि गर्नेछु र त्यही बहनाहरू पनि बाँध्नेछु अब घाम अस्ताउने बेलामा माछालाई धेरै दुःख दिनुहुन्न शान्तिपूर्वक बस्न दिनुपर्छ सूर्यास्तको समय सबै माछाहरूको निम्ति कष्टकर हुन्छ उनले आफ्नो हात हावामा सुक्न दिए र त्यही हातले बल्छिटोरीलाई अठ्याए अनि उनले आफूलाई शक्तो विश्राम गराए उनले आफ्नो ज्यानलाई हल्का छोडिदिए तानिन दिए जसको कारण उनले जति अथवा उनले भन्दा ज्यादा भार ढुङ्गाले ढुङ्गाले लियो कसो गर्ने भन्ने कुरा बल्लपो सिक्दैछु विशेष गरेर यस्तो परिस्थितिमा त्यसले बल्छीको चारा मुखमा राखेदेखि अहिलेसम्म खाएको छैन त्यो ज्यादै विशाल पनि छ त्यसलाई निर्घात आहारा खानुपर्छ मैले त त्यो सिङ्गो बोनिटो खाएको छु भोलि डल्फिन खानेछु उनले डल्फिनलाई डोर्याडो भने सायद डल्फिन सफा गर्ने बेलामा थप अलिकता खानुपर्ला एउटा कुरो खाँदाखेरि बोनिटोभन्दा यो अलिक साह्रो हुन्छ तर सजिलो के मात्र हुन्छ उनले ठूलो स्वरमा प्रश्न गरे तिमीलाई कस्तो छ माछु मलाई त बेस छ मेरो बायाँ हात पनि निको हुँदै आएको छ मसित एक रात र रा एक दिनको निम्ति अझै खाना बाँकी छ ए माचो, डुङ्गालाई तान्दै जाऊ वास्तवमा ता उनले साँच्चैको आराम अनुभूत गरेका थिएनन् किनभने उनले जाति भइसक्यो लाटिसक्यो भनेको उनको बल्ची दाबेको पिठ्यौँको पीडाप्रति उनी अझै सशङ्कित थिए आशंका गर्दै थिए तर आफूले त्योभन्दा पनि ठूलो पीडा भोगिसकेको थिए भन्ने विचार गरे उनले एकातिर मेरो सग्लो हात अलिकता काटेको छ अर्कोतर्फ मेरो बाँडेको हात निक्को भएको छ मेरा दुवै खुट्टा बिल्कुल ठिक छन् पौष्टिक खानाको प्रश्नमा पनि यतिखेर मैले त्यसलाई उछिनेको छु सेप्टेम्बर महिनामा सूर्यास्त हुनसाथ झमक्क साँझ परेको जस्तै अहिले पनि त्यस्तै झमक्कै साँझ परेको थियो उनी पानीले खिएको नाउको माउमा अडेस लिएर सकेजति आराम गर्दै थिए आकाशमा प्रथम तारा पुँज उदाइसकेका थिए उनले रिगेल ताराको नाम चिनेका रहेछन् तर त्यसलाई उनले देखे अनि थाहा भयो अब छिट्टै सम्पूर्ण ताराहरू उदाउनेछन् र सुदूरका सबै मित्रहरू उनको साथमा हुनेछन् उनले ठूलो आवाजमा भने त्यो माछो पनि मेरो मित्र हो मैले मा यस्तो माछो कहिले पनि देखेको थिइनँ न त कहिले यस्तो माछाको बारेमा सुनेको नै थिएँ तर पनि मैले त्यसलाई मार्नैपर्छ म खुसी छु हामीले तारा खसाल्ने प्रयत्न गर्नु परेको छैन कल्पना गर त यदि कसैले हरेक दिन चन्द्रमालाई झार्ने वा मार्ने प्रयत्न गर्नु पर्यो भने के होला त्यसो भएमा त्यो जुन परपर भाग्नेछ तर कल्पना गर त यदि एउटा मान्छेले प्रत्येक दिन सूर्य निभाउने प्रयत्न गर्नु पर्यो भने के हुन्थ्यो होला तर हामी भाग्यशाली भएर जन्मेका थियौँ उनले विचार गरे त्यसपछि त्यो विशाल माछुप्रति बुढो दुःखी भए कारण त्यसले केही पनि खाएको थिएन तर त्यो माछुप्रतिको सानुभूतिले त्यसलाई मार्ने उनको दृढतामा कुनै शिथिलता आउन भनिदिएन बुढोले विचार गरे त्यो माछुले कति जति मानिस अगौला तर के मानिसहरू त्यो माछु खान लायक होलान् अह वास्तवमा ती त्यस्ता हुन सक्दैनन् त्यसको चरित्र व्यवहार र महानतालाई हेर्दा त्यसको मासु खान योग्य मान्छे कोही पनि छैन यी कुराहरू म बुझ्दिनँ बुझ्न सक्दिनँ तर हामीले सूर्य कोसिस गर्नु परेको जुन तारालाई झार्ने प्रयत्न गर्नु परेको छैन यो त राम्रै कुरा हो हामीले सागरमा बसेर आफ्ना वास्तविक भाइबन्धुलाई मार्नु नै काफी छ उनले सोचे अब मैले बल्छी डोरीमा बाँधेको बाहनालाई ध्यान दिनुपर्छ पतवार उपयोग गर्ने यो तरिकामा जोखिम पनि छ फाइदा पनि छ यदि डोरी बाँधेको बाहनाहरू पहिलेकै अवस्थामा छन् र त्यस माछुले कथम बल गऱ्यो भने मैले यति धेरै डोरी छोड्नुपर्ने हुन्छ कि मैले त्यो माछुलाई नै गुमाउनुपर्ने सम्भावना हुन्छ ढुङ्गाको हलुकोपनको कारण हामी दुबैलाई त्यसले दुःख कष्ट पुर्याउनेछ तर त्यसले आफूमा भएको विपुल क्षमताको उपयोग अझै नगरेको कारण म सुरक्षित छु जे सुके होस् अब मैले डल्फिनको आन्द्रा बढी सफा गर्नुपर्छ त्यसलाई बिग्रन दिनु भएन तागतको निम्ति अलिकति खानु पनि पर्ला त्यो माछु एकै ठाउँमा अडिरहेको छ कि आफ्नो रफ्तारमा अघि बढ्दैछ भन्ने कुरा बुझ्न अब एक घन्टा जति बसेर अनुभव गरेर मात्र डुङ्गाको पछिल्लो कुनामा गएर के गर्ने भन्ने कुरो म निदो गर्नेछु त्यतिखेर त्यो कसरी चल्छ त्यसमा के कस्तो परिवर्तन आउँछ त्यो म देख्न सक्छु पतवारको प्रयोजन पनि निकै राम्रो हो तर अब सुरक्षित भएर काम गर्ने बेला आएको छ त्यो माछु अझै जिउका त्यो रहेछ मैले देखेँ बल्छी त्यसको कु मुखको कुनामा रहेछ र त्यसले मुख, मुख क्याप्प पारेको छ त्यसको निम्ति बल्छीको मात्र सजाय केही होइन भोकको दण्ड र अन्य कतिपय कुराहरू पनि त्यसको विरुद्ध छन् जुन कुरो त्यसले राम्रोसित बुझ्दैन त्यो नै सप्तोको सबभन्दा महत्त्वपूर्ण कुरो अब थकाइमा र बुढा तिम्रो अर्को काम देखा नपरुञ्जेल त्यही माछुलाई चल्न देऊ बुढोले आफ्नो अन्दाजमा दुई घण्टा जति आराम गरे जुन अबेरसम्म पनि नउँदाएको हुनाले उनलाई समयको राम्रो अड्कल भएर वास्तामा उनी थकाइ मारिरहेका थिएनन् निश्चल मात्र थिए उनले अझै माछाको खिचाइलाई काँधले थामिरहेका थिए तर उनको देब्री हातले भने डुङ्गाको अघिल्लो छेउमा समातेर माछाको खिचाइको भार जति नाउमा पारेका थिए यदि त्यो बल्छी डोरीलाई डुङ्गामै बाँध्दा पाए कति सजिलो हुन्थ्यो होला तर त्यसको सानो झट्काले पनि डोरी छिन्थ्यो होला त्यो बल्छीको खिचाइलाई मेरो शरीरले नै थाम्नुपर्छ थ्याग्नुपर्छ अलि लचिलो भएर अनि कुनै पनि समयमा दुवै हातले डोरी छोड्न तयार रहनुपर्छ उनले विचार गरे उनले ठूलो स्वरमा भने तिमी अझै सुतेका छैनौ बुढो आधा दिन र एक रात अनि अर्को दिन पनि बितिसक्यो तिमी निधाएका छैनौ यदि तिमी माछु बिल्कुल शान्त र आफ्नो रफ्तारमा छ भने तिमीले कुनै उपाय निकाल्नुपर्छ रेक्षिण भए पनि निधाउनुपर्छ यदि तिमी निधाएनौ भने तिम्रो मस्तिष्क छ्याङ्ग हुँदैन मेरो दिमाग एकदम स्वच्छ छ अत्यन्त चङ्गा छ म त्यति नै स्वच्छ र शुभ्र छु जति मेरा सुदूरका बन्धुहरू तारामण्डल शुभ्र छन् तर पनि म निधाउनुपर्छ ताराहरू पनि तारा निधाउँछन् जुन गाम पनि निधाउँछन् अझ कहिलेकाहीँ खास दिनहरूमा त महासागर पनि निधाउँछिन् जब त्यहाँ कुनै लहर आउँदैन र वातावरण बिल्कुल निश्चल हुन्छ उनले ठूलो स्वरमा बोले तर निधाउनु बिर्सन हुँदैन बल्ची डोरी बाँध्दै कुनै पक्का र सजिलो उपाय खोज्नु छ तिमीले अब फर्केर डल्फिन काटकोट पार्नु छ यदि तिमी निधाउनै पर्छ भने माछाको गतिरोधको निम्ति बहाना प्रयोग गर्नु एकदमै मह जोखिमपूर्ण हुन्छ उनले विचार गरे म ननिधाए पनि सक्थेँ तर त्यसो गर्दा झन् खतरा र जोखिमपूर्ण हुन्थ्यो होला माछालाई पत्ते नदिकन खुब सावधानीपूर्वक घुँडा र हात टेकेर बामी सर्दै उनी नाउको कलेरीमा गए अनि विचार गरे त्यो पनि अर्थनिद्रामा हुन सक्छ तर म त्यसलाई कहाँ आराम गर्न दिन्छु र त्यसले नमरोन्जेल तानिरहनुपर्छ कलेरीमा पुगेर उनी फर्के अनि काँधबाट तल झारेको बल्छी डोरीलाई उनले देब्रे हातले धानेर अडाए र दायाँ हातले दाबबाट चक्कु थुते त्यतिखेर आकाशमा ताराहरू जगमगाइरहेका थिए उनले डल्फिनलाई प्रष्ट देखे उनी डल्फिनको टाउकोमा चक्कु रोपे अनि पछाडिपट्टिबाट त्यसलाई ताने उनले त्यो माछुलाई एउटा खोट्टाले चेपी नाइटोदेखि तलको बङ्गारासम्म चिरिएर दुई फ्याँक पारे त्यसपछि चक्कु भुइँमा राखेर दाहिने हातले आन्द्राबुडी र किनौरा निकाले त्यसपछि आन्द्राबुडी हातमा छा राखी छोड्दा असाध्यै चिप्पो र बोजिलो पनि भएकोले त्यसलाई उनले ठाडो पारेर चिरे आन्द्रभित्र दुईवटा उडन्ती माछा रहेछन् ती दुवै माछा बिल्कुल ताजा र कड़ा थिए उनले ती दुवैलाई एकै ठाउँमा सँगसँगै राखे आन्द्रबुढी र कनौरा चाहिँ पछाडिपट्टि समुद्रमा फ्याँकिदिए ती पानीमा धुमिल प्रकाश छोड्दै डुब्दै गए त्यो डल्फिन निकै चिसो थियो जगभग तारामलको प्रकाशमा त्यसका कत्ला कुष्ठरोगीको छाला जस्तै देखिएको थियो उनले दाहिने खुट्टाले डल्फिनको टाउकोमा टेकेर एकापट्टि पाटोको कत्ला निकाले त्यसपछि त्यसलाई फर्काएर अर्को पाटोको कत्ला झिकेर टाउकोदेखि पुच्छरसम्म चिरेर दुई फक्रेटा पारे डल्फिनको अथि पन्जर सागरमा मिल्काइदिए उनले अनि त्यही भुमरी पर्छ कि भनेर हेरिरहे उनी तर त्यहाँ त्यो कङ्काल डुब्दै जाँदा त्यसले छाड्दै गएको हल्का प्रकाश मात्र देखियो उनी फर्के अनि ती दुई उडन्ते माछालाई डल्फिनको दुई फकलटाभित्र राखेर चक्कु दापभित्र गुसारे ते बिस्तारे डुंगा को मऊ तीर उनको पिठियों में बल्छी डोरी को गौरव भार परेकोले थे उनके डलफिन उनले फक्लैटो दाइने हाथ में बोके उनके मऊ को पचाड़ीपटी फलैक मधि डलफिन का ती दुई फकैटा र ती दुई उड़े मछाला संगे तेत को डोरीला अलिकता सारे सजिलोपारी मिलाे रा अ डोरी फेरी बाएं हाथ के अट्ठाएर डुंगा को मऊ में अड़ेश आराम करेप न्यूरी हाथ के पानी को प्रवाह विचार करते उनके ती उड़े मछा सफा करे मछा को कत्ला कारण उनको हाथ त्यसका झरिला पदार्थहरू टाँसिएका थिए उनले पानीको प्रवाहलाई हेरे जाँचे प्रवाह घटेको थियो जब उनले आफ्नो हत्केला डुङ्गाको धारमा रगेडेका थिए तब उज्जल उज्जवल जलकणहरू पानीमा तैरिएर पछाडिपट्टि बिस्तारै बग्दै गयो <laughs> त्यो थकाली लकतरान भइरहेको हुनुपर्छ या त्यो मस्तरी आराम गरिरहेको हुनुपर्छ र म पनि अब यो डल्फिन खाएर अलिअलि आराम गर्दै निदाउँछु बुढोले भने ठन्डी बढेको त्यो रातमा जग बगाउँदा ता ती तारामल मुनि बसेर बुढोले डल्फिनको आधा फक्लेटो र आन्द्राबुढी सफा गरेर टाउको निकालेको एउटा उडन्ती माछो खाए पकाएर खाँदा डल्फिन खुब स्वादिष्ट हुन्छ तर काँचो खाँदा भने यस्तो खल्लो छ अबदेखि नुन अथवा अमिलो साथमा नलि कहिले पनि माछा मान हिँड्ने छैन उनले भने यदि मेरो खोपडीमा बुद्धि हुन्थ्यो त दिनभरि उचिटिएर डुङ्गामा जम्मा भएका समुद्रका छिटाहरूलाई त्यहीँ सोक्न दिन्थे यी सब छिटाहरू नुनका डिक्का बन्थे तर घाम डुब्ने डुब्ने बेला नहुँदासम्म त त्यो डल्फिनलाई मैले तानेको पनि त थिएन खास कुरा के हो भने पूर्व तयारी नगरीको कारण त्यसो हुन गएको तर ज्योस् माछा मैले राम्रोसित चपाएर खाएको छु र मलाई बान्ताउला जस्तो पनि भएको छैन पूर्वी आकाश बादलले ढाक्दै गएको थियो उनले चिनेका ताराहरू एकपछि अर्को गर्दै बिलाउँदै विलुप्त हुँदै गए वातावरण यस्तो देखिन्थ्यो मानवनी बादलको भयानक पहिरोले बनाउँदै गएको गहिरो खोजभित्र पस्दै थिए र बतासको गति मन्द भएको थियो अब तीन चार दिनमा मौसम खराब हुनेछ तर आजको रात्र भोलि चाहिँ हो ए बुढो अहिले माछु शान्त भएर बसेको बेला मौका छ परीक्षण भए पनि सुतिहाल्ला उनले भने उनको दायाँ हातले बल्छी डोरी बलियो गरी समाते उनको सिङ्गो शरीरले नाउको माउलाई चेपेर नेवरिँदा उनको दाहिने हातलाई तलबाट तेग्राले ठेले त्यसपछि काँधको डोरीलाई उनले अलिकता तल सारेर त्यसलाई दिब्रे हातले थिचे राम्ररी अठ्युन् दाहिने हातले यसलाई रोकेर राख्न सक्ला रे भनौँ तर यदि म निधाएको बेला दायाँ हात खुक्लो भएर डोरी बग्न थाल्यो भने बायाँ हातले मलाई बिहुजाउनेछ दाहिने हातलाई भने निकै भार परेको छ तर त्यो त्यसले सजाय भोग्दै आएको पनि हो यदि म अझ बिस मिनट अथवा आधा घन्टा नै निधाएछु भने पनि त्यो राम्रै हुनेछ उनले विचार गरे अनि उनी कुकुरको परेर शरीरको सम्पूर्ण भारले दाहिने हातलाई चेपेर बल्छी पल्टिएर त्यत्तिकै निधा कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको बाचन अर्मेश झेमेङ्गोरको उपन्यास बुडो माझी र समुद्र दि ओल्ड म्यान एन्ड द को बाचन हो यसको नेपाली अनुवाद होमकुमार श्रेष्ठले गर्नुभएको हो हवस् त यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ मंगलबार फेरि श्रुति सम्वेकको अर्को कुनै गद्दी लिएर आउनेछौं त्यसपछि अर्को साता अर्थात शुक्रबार बुढोमाझी र समुद्रको चौथो श्रृङ्खला वाचन तब तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी बिदा हुन्छौ नमस्कार शुभरात्रि